नमस्कार रेडियो कार्यक्रम सरोकार संविधानकोमा तपाईँलाई स्वागत छ साथमा छौँ म अर्जुन र संविधान सभामा भइरहेका विविध गतिविधिहरू तथा स्थानीय स्तरमा संविधान निर्माणका बारेमा भइरहेका विविध कार्यहरूका बारेमा जानकारी गराउनका लागि युएनडिपीको सहयोगमा काठमाडौँमा सामुदायिक सूचना नेटवर्क र रेडियो सैलुङको संयुक्त सहभागितामा यो कार्यक्रम सुरु गर्न लागि हो संविधान निर्माण को संविधान सभा का कूरा गांवसम रामत विचार अनुभव तथा सुझाव संविधान सभासम पुर्याने समय में नई संविधान निर्माण का दवाब सृजना करने उदेश्यक्रम तैयार कर संविधान सभामा भएका कार्यहरूका बारेमा अहिले के भइरहेको छ यस बारेमा तपाईँहरूलाई जानकारी गराउनका लागि दोलखाबाट संविधान सभामा प्रतिनिधित्व गर्ने सभासद् कुराकानी गरेको छु उहाँबाट नै सुनाउनु त संविधान सभामा के कस्ता गतिविधि भइरहेका छन् संविधान सभाको बैठक नबसेको लगभग एक वर्ष बढी नै भइसक्यो विषयगत समितिहरू पनि बिजनेस विहीन छन् किनभने हाम्रो न्याय प्रणाली समितिले हाम्रो आफ्नो काम सकेर संविधानको प्रारम्भिक मस्यौदा सहित प्रतिवेदन बुझाएको लगभग ढाई वर्ष भइसक्यो ढाई वर्षदेखि यता विषयगत समितिहरू मध्ये संवैधानिक समिति बाहेक अरू सबै समितिहरू चाहिँ कामविहीन छन् त्यसर्थ अहिले काम भनेको संवैधानिक समिति र एउटा अध्ययन समिति भन्ने छ त्यो चाहिँ औपचारिक होइन अनौपचारिक समिति हो त्यो समिति र रा राजनीतिक दलका उच्च स्तरका नेताहरूको बिचमा सहमति हुन बाँकी रहेको कारणले गर्दाखेरि काम अगाडि बढ्न सकिरहेको छैन प्राविधिक कारण होइन हामीले जति जे काम दिएको थियो नि सबै कामहरू पुरा भइसक्यो भनेको संविधानको विषयगत अध्ययन गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय अध्ययन गर्ने अनुसन्धान गर्ने र त्यस पछाडि आफ्नो विषयमा जस्तो न्यायको क्षेत्रमा नयाँ संविधानमा के के कुराहरू चाहिँ उल्लेख गर्नुपर्छ के के कुरा, कुरा पुरानै ठिक छन् कतिपय कुराहरू चाहिँ नयाँ राख्नुपर्छ भन्ने विषयमा हाम्रो समितिमा वृहत छलफल भएर पनि विषयहरू टुङ्गिएर प्रतिवेदन सदनमा पेस गर्नुपर्ने हुन्छ फुल हाउसमा पेस गरिकन फुल हाउसले पनि छलफल चलाएर पास गरेको ड्राई वर्ष बित्यो अब काम अर्केको कहाँ हो त भन्दा बाह्रवटा विषयगत समितिहरूले आफ्नो विषयमा चाहिँ दिएको प्रारम्भिक मस्यौदालाई एकीकृत मस्यौदा बनाउने काम भनेको संवैधानिक समितिको काम हो त्यो संवैधानिक समितिको सभापति निलम्बर आचार्य हुनुहुन्छ उहाँ सभापति भएको समिति र त्यसले पनि नमिलाएका विषयहरू राजनैतिक दलका उच्च स्तरका नेताहरूको सहमतिको आधारमा टुम्ब्याउने काम यति मात्रै बाँकी छ मुख्य मुख्य कुराहरू कुन कुन छन् जुन अहिलेसम्म सहमति जुट्न सकेका छैन खास अरू त मिल्न सक्ने विषयहरू हुन् राज्य पुनर्संरचनाकै क्षेत्रीयमा सङ्घ कतिवटा हुने राज्यको शासकीय स्वरूपमा राष्ट्र कस्तो हुने राष्ट्रपति प्रणाली हुने कि प्रधानमन्त्री प्रणाली हुने कि त्यो जनताबाट प्रत्यक्ष निर्वाचित हुने कि अथवा सदनबाट चुनिने कि त्यस अब प्रधान न्यायाधीश कहाँबाट चुनिने भन्ने विवाद थियो त्यो पछिल्लो चरणमा टुङ्गिएको स्थिति छ राष्ट्रिय सुरक्षा नीति के हुने सबै नागरिकले एउटा उमेरको हदमा चाहिँ अनिवार्य ट्रेनिङ लिनुपर्ने कि भन्ने खालको एक खाले विचार छ अर्को खाले होइन यो पर्दैन भन्ने खालको छन् यस्तै मूलत तिन चारवटा विषयहरू बहसका विषयहरू हुन् अरू विषय गम्भीरतापूर्वक दलहरूको बिचमा छलफल हुने हो भने सहमति हुने विषयहरू छन् हामी उत्तरदायी हुने भनेको त नागरिकहरू हाम्रो भोटरहरू प्रति नै हो किनभने उहाँहरूले हामीलाई जिम्मा दिएर पठाएको हो तर हामीले काम पूरा नगरेको भएदेखि हामीलाई भन्न मिल्थ्यो हामीले काम पूरा गरेको अब हाम्रो कामै छैन फुल हाउसमा चाहिँ संविधान चा। पास गर्नको निमित्त दुई तिहाई बहुमत चाहिन्छ त्यति बेला बाहेक हामी सभासद अरू सभासदहरूको काम छैन काम दलका नेताहरूको छ र चाहिँ संवैधानिक समितिका सदस्यहरूको काम छ त्यसर्थ यो कुरो जनतालाई बुझाइएको छैन जसले संविधान सभा चाहिँ त्यस्ता मान्छेहरूले चाहिँ सबै संविधान सभाका सदस्यहरू चाहिँ अपराधी हुन् भन्ने ढङ्गले जुन प्रचार गरिएको छ यसमा हामीले आफ्नो ठाउँबाट आत्मसमीक्षा गर्दाखेरि नै हामीले पनि त आफ्ना दलका नेताहरूलाई संवैधानिक समितिलाई घेराबन्दी गर्न सक्नुपर्छ नागरिकसँग मिलेर र नागरिकहरू पनि सचेत हुनुपर्छ कि यो विषयमा थपिएको म्यादभित्र पनि संविधानको ड्राफ्ट तयार भएन भने जनताले त हामीलाई समाउँछन् हाम्रो दोष केही पनि छैन दोष छ कहाँनिर त भन्दाखेरि प्रमुख नेताहरू र चाहिँ संवैधानिक समितिमा दोष छ भनेपछि तिनीहरूलाई घेरा हाल्नुको विकल्प रहँदैन संविधान तोकिएको समयमा सके पास हुनु नभए पनि अब थपिएको समयभित्र पास हुनुपर्छ खुसीको कुरो के हो भने एत्रो दस वर्ष दण्डमा फसेको देशेर जंगलमा लडिराखेको पार्टी र संसद अँगले हिँडेको पार्टीहरूको बिचमा चाहिँ कार्यगत एकता का भएर निरङ्कुशता लै हाल्यो विश्वको काहीँ पनि छैन यस्तो खालको यो नयाँ चिजलाई चाहिँ हामीले स्थापित गर्नुपर्छ र जनताले पनि यसलाई चाहिँ सकारात्मक रूपमा लिनुपर्छ अहिलेको सरकारले शान्ति र संविधानलाई पहिलो नम्बरमा राखेको छ यो चाहिँ सकारात्मक पाठ अब चाहिँ संविधान देऊ शान्ति देऊ र चाहिँ आर्थिक विकासमा लाग है स्थिर खालको संविधान नभएसम्म त देश आर्थिक विकासमा त जाँदैन आर्थिक विकासमा नगएसम्म जीवन स्तरमा परिवर्तन त हुँदैन त्यसको निमित्त पर्छ यसको निमित्त हामीले माथि पनि ठुल्ठुला नेताहरू र दलीय सहमति जुटाउने क्रममा नि हामीले सकारात्मक भूमिका खेल्छौं जनस्तरबाट नि त्यही खालको रचनात्मक भूमिकाको खाँचो छ सभासद खड्काको कुरा सुनिसकेपछि त मलाई संविधान बन्न ढिला किन भइराखेको छ भन्ने कुरामा छर्लङ्ग भयो तर संविधान बनाउने कुरामा सभासद मात्रै होइन नागरिकले आफ्नो सहयोगमा दोल जिल्लाभरिको एकाउन्नवटै भिडिसीमा रेडियो मार्फत संविधानका कुराहरूलाई पुर्याउने र तिन महिनासम्म चाहिँ संविधान बनाउनको लागि दबाब दिन के कस्ता खालका कार्यक्रमहरू गर्नु पर्छ भनेर र हामीले रेडियो मार्फत सुनाइरहेका छौँ हाम्रो मुख्य विषय चाहिँ शान्ति र संविधानको हो संविधान निर्माणका लागि के कस्ता कामहरू भइरहेका छन् हाम्रो भूमिका के हो हामीले के गर्न सक्छौ भनेर चाहिँ हामी गाउँ गाउँसम्म पुग्ने गर्छौँ गाउँमा कार्यक्रम सञ्चालन गर्छौँ र गाउँका जनताहरूले बोलेका कुराहरूलाई चाहिँ संविधान सभासम्म पुर्याउन हामी संसारको माध्यमबाट पुलको रूपमा काम गर्छौँ अहिले चाहिँ गरिरहेका पनि छौँ ग्रामीण स्तरमा गएर जनताहरूलाई संविधान सभाका कुराहरू बुझाउने र उनीहरूका कुरा फेरि केन्द्रसम्म पुर्याउने पनि काम गर्छ हामीले चाहिँ अहिले निर्वाचन क्षेत्रको आधारमा क्षेत्र नम्बर एक र क्षेत्र नम्बर दुईमा चाहिँ दुईटा प्रोग्राम चलाउँछौँ गाउँमा लोकतान्त्रिक सम्वाद कार्यक्रम चलाउँछौँ यसमा गाउँका महिला पुरुष चलि जनजाति लगायत सबैलाई भेला गराएर त्यो लोकतान्त्रिक सम्वाद कार्यक्रमबाट के के कुराहरू आउँछन् ती कुराहरूलाई रेडियो मार्फत उनीहरूले ल्याएकै कुराहरूलाई पनि फेरि हामीले संविधान सभासम्म पुर्याउने काम गर्नेछौँ यो कार्यक्रम गरे पछाडि महिनामा के के कुरा आउँछन् त गाउँका ती कुराहरूलाई चाहिँ हामीले पुलको माध्यमबाट संविधान सभासम्म पुर्याउने यो सँगै हाम्रो संविधान निर्माण प्रक्रियामा काम गरेको चाहिँ लगभग तिन वर्षभन्दा बढी भइसकेको छ यसमा चाहिँ हामीले विभिन्न कार्यक्रमहरू पनि गरेका यो योभन्दा अगाडि पनि छोटो छोटो रूपमा भए पनि एकाउन्नवटा भिटिसी एक दुईजना एक दुईजना बोलाएर जिल्लामै सभासँगको अन्तर्क्रिया पनि गरिसकेका छौँ त्यो बेलादेखि अहिलेसम्म चाहिँ कस्ता कुराहरू चाहिँ आए उनीहरूले भनेका कुराहरू चाहिँ के के हुन् ती कुराहरूलाई पनि हामीले त्यो ठाउँमा पुर्याएका छौँ र अब पनि पुर्याउने गर्ने मेन लक्ष्युन निर्माण प्रक्रिया भन्दा अगाडि र संविधान बनिसके पछाडि पनि उहाँहरूलाई संविधान भनेको के हो भन्ने कुरा मात्र नभइकन कस्तो को खालको संविधान बन्यो भनेर उहाँहरूलाई जानकारी गराउने कामसम्म पनि हाम्रो हुन्छ विगतका अनुभवहरूले यो संविधान निर्माण सहयोग पुगेको अनुभूति गर्नुभएको छ यहाँहरूले महिला पुरुषहरूसँग हामीले अन्तर्क्रिया गर्दा भेटिसी वाइज गर्यौँ क्षेत्र वाइज गर्यौँ निर्वाचन क्षेत्र स्तरीय पनि गऱ्यौँ होइन यसमा चाहिँ सम्पूर्ण जनताहरूको चाहिँ चाँडोभन्दा चाँडो संविधान बनोस् र हाम्रा कुराहरू पक्षमा हुने खालका कुराहरू चाहिँ संविधानमा लेखिनुपर्छ र लेखियोस् यी लेखिन्छन् कि लेखिँदैनन् लेखेको हो कि होइन भनेर चाहिँ हामीले कसरी थाहा पाउने भन्ने खालको कुराहरू पनि उहाँहरूबाट आएको थियो संविधानको एउटा ड्राफ्ट बनिसकेपछि पनि हामीले यी कुराहरूलाई चाहिँ रेडियोको माध्यमबाट सञ्चारको माध्यमबाट चाहिँ हामीले गाउँमा पुर्याउने गाउँमै जाने वातावरण चाहिँ गर्नु जनताका कुराहरू लेखेँ कि लेखेनन् त भन्ने कुराहरू चाहिँ जहिलेसम्म हाम्रो ड्राफ्ट तयार हुँदैन तबसम्म हामीले थाहा पाउन सक्दैनौँ ड्राफ्ट तयार भइसकेपछि चाहिँ यो ड्राफ्ट लिएर फेरि जनताको माझमा गएर यो ड्राफ्टमाथि पनि छलफल गर्ने भन्ने एउटा यो योजना बना चाहिँ बनाएका छौँ तर अब कतिको सम्भावना हुन्छ मलाई लाग्छ संविधानको ड्राफ्ट तयार भयो भने पक्कै हामी यो काम गर्न सफल हुन्छौँ अब समयमा संविधान निर्माण गर्नको लागि शान्ति प्रक्रियालाई अगाडि बढाउनको लागि नागरिकहरूको भूमिका के हुनुपर्छ भन्ने तपाईँलाई लाग्छ संविधान भनेको के हो भन्ने जनतालाई मात्रै नभएर हामीलाई पनि थाहा नभइरहेको अवस्थादेखि नै हामीले यो संविधान निर्माण प्रक्रियाका चरणहरूमा प्रवेश गरेर यसको कार्यक्रम गर्ने मौका जुन पायौँ त्योदेखि अहिलेसम्म आउँदा चाहिँ हाम्रो भूमिका चाहिँ एकदमै धेरै हुनु पर्थ्यो र भयो पनि तर समग्रमा चाहिँ हामीले कस्तो खालको भूमिका निर्वाह गर्नुपर्ने छ भन्दाखेरि समयमा नै संविधान बन्नुपर्छ र हाम्रा कुराहरू त्यसमा आउनुपर्छ आयो कि आएन भनेर हेर्ने एउटा हामीले अवसर पाउनुपर्छ भन् कुनै कुरा सम्पूर्ण नागरिकहरूलाई र यहीसँग सम्बन्धित काम गर्ने सङ्घ संस्था हामी सबैजना सचेत हुनुपर्छ यसको लागि चाहिँ हामी सबैको बराबर भूमिका छ हामी सबैले यसको लागि लागि पर्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ शिवाकोटीसँगको कुराकानी सुन्दै गर्दा मलाई ती नागरिकहरूसँग कुरा गरेको याद आयो उनीहरूसँग मैले संविधान सभामा के भइरहेको छ अनि हाम्रो भूमिका के होला भन्ने विषयमा कुराकानी गरेका थिएँ अनि कुराकानी भए कस्तो राम्रो नेपाल रेडक्रस सोसाइटी दोर्खा जिल्ला शाखा थपेको म्याचभित्र संविधान सभा पुरा गरौँ भन्ने विषयमा छलफल हुँदैछ समन्वय हुँदैछन् भन्ने कुराहरू चाहिँ हामीले थाहा पाएको छौँ र मसौदासम्म तयार भयो विषयगत समितिहरूले यस विषयमा छलफल हुँदैछ भन्ने कुराहरू चाहिँ आएको छु जस्तो लाग्छ मिडियाहरूले भनेको अनुसार सेना समायोजनको सम्बन्धीमा कतिलाई चाहिँ समायोजन गर्ने अब राष्ट्रिय सेनामा कति लाने भन्नेमा चाहिँ अहिले सहमति होना सको जस्तु लगा सहमति में होने आशा करोग नया निर्माण का लागी, नागरिक समाज को भूमिका हम राष्ट्र में शांति होने चाहिए सचेत नागरिक को हिसाब से भन्न पर्दी अब इसी पटक पटक अब मैद्गार वाक्को जो हम महसूस कर नागरिक एकजुट भारत प्रत्येक आपको क्षेत्र राजनीति पार्टी जानुका उपाय नै मेरो घर विमेश्वर नगरपालिका दस संविधान सभामा भाँड भैलो भइरहेछ खास गरी अहिले देख्दाखेरि चाहिँ किनभने को सरकारमा जाने कहिले जाने अनि मन्त्री को हुने यस्तै विषयहरूमा चाहिँ बढी विवाद भइरहेको छ जस्तो लाग्छ मलाई चाहिँ चा। सामान्य नागरिकको हैसियतले बुझ्दाखेरि है चाहिँ सैद्धान्तिक हिसाबले कुराकानी नमिलेको भने जस्तो ता देखिए तापनि जुगाकै लडाइँ हो जस्तो लाग्छ मलाई तिल्न बाँकी होला अहिले सुन्दाखेरि त सेना समायोजन अनि राज्य पुनर् संरचनाका कुराहरू सङ्घीयताका कुराहरू मिलिएको छैन भनिन्छ सरसर्ती सुन्दाखेरि यिनै कुराहरूमा विवाद भइरहेको अवस्था हो पार्टीहरू बिचमा अब समयमै भन्न त लाज हुन्छ अब चाहिँ होइन समय थपेर पनि फेरि थप्ने बेला भइसक्यो अझै जति छ त्यति समयलाई सही सदुपयोग गर्नको लागि नागरिक समाजको अहम भूमिका हुन्छ किनकि नागरिक समाजले सकारात्मक दबाव दिन सक्यो सैद्धान्तिक रूपमा टेबल बसेर राजनीतिक दललाई दबाव दिन सक्यौँ भने बन्द हडताल आन्दोलन यस्तो गरेर त हुँदैन नागरिक समाजले पनि सकारात्मक तरिकाबाट वैचारिक तौरबाट चाहिँ दबाब दिन सक्यो भनेता संविधान सभाको म्याथ तेस्रो पटक खपिएको छ र म्याद थपेको छ महिनामा चाहिँ संविधानको पहिलो मस्यौदा चाहिँ तयार पार्छौ भनेर जुन राजनीतिक दलहरूले सहमति गरेका थिए तर त्यो चाहिँ अहिले भइरहेको छैन एउटा कुर्सीको खेलमा चाहिँ खेलाइएको जस्तो लागिरहेको छ राजनीतिक दलहरूको कुरा नमिल्नेको कारण चाहिँ जस्तो राज्य पुनर्संरचना कुरामा पनि विवाद भएको छ एकीकृत नेकपा माओवादीले आफ्नै किसिमको मसौदा तयार पारेको छ भने अन्य राजनीतिक दल नेकपा एमआलए नेपाली काङ्ग्रेस र अन्य राजनीतिक दलले चाहिँ राज्य पुनर्संरचनाको विषयमा पनि त्यहाँ पनि विवाद भएको छ र मेरो विचारमा चाहिँ राजनीतिक दलको कुरा नमिल्नेको मुख्य कारण नै यो राज्य पुनर्संरचना नै हो कि भन्ने पनि लागेको संविधान बनाउनको लागि नागरिकको भूमिका यसको लागि चाहिँ संविधान समयमै निर्माण गर्नुपर्छ भनेर योभन्दा अगाडि जुन नागरिक समाज र विभिन्न भादृ संगठनहरू संस्थानले जसरी संविधान सभा भोलि सकिँदैछ आज जस्तो चाहिँ संविधान सभा घेराउ गर्ने कार्यक्रम गरे पहिला र त्यो होइन कार्यक्रम संविधान सभाको म्याच सकिन केही महिना बाँकी हुँदैदेखि नै नागरिक समाज राजनीतिक दलका भादृ संगठनहरू र विभिन्न संस्थिति अहिलेदेखि नै चाहिँ आवाज उठाउनु पर्यो कि राजनीतिक दलहरूलाई समयमै तिमीहरू सहमतिमा लाग र समयमा संविधान बनाउन लागि चाहिँ लाग्नुपर्छ भनेर दबाब चाहिँ गाउँ गाउँबाट र बस्ती बस्तीबाट मात्र नभएर जिल्ला र केन्द्र स्तरसम्म नागरिक समाज पत्रकार र विभिन्न सङ्घ संगठनले चाहिँ त्यसलाई दबाब दिनुपर्छ भन्ने लाग्छ मलाई श्रोता मित्र तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम सरकार संविधानको रेडियो सा सामुदायिक सा मेगा हर्ज यस कार्यक्रमका लागि हाम्रा श्रोता ला के चाहन्छन् के कस्ता कुराहरू समावेश भए संविधान जनताका पक्षमा निर्माण होला त मैले केही व्यक्तिहरूसँग यसका बारेमा कुराकानी गरेको छु चौ लगाई नगरपालिका वार्ड नम्बर पाँच पालि काङ्ग्रेस जिल्ला कार्य समितिको सचिव पनि हो र महा सदस्य पनि हो राष्ट्रिय स्तरमा राजनीतिक दलहरूले के के गरिरहेका छन् र कसका धारणा कुन विषयमा के छ कुन राजनीतिक दलका धारणाहरू के छन् राष्ट्रिय इस्युहरूमा संविधान निर्माणको क्रममा ती कुराहरू जरुरी छ र साथमा अर्को कुरा के छ भन्नुहुन्छ भने राजनीतिक दलको केन्द्रीय तहले एउटा कुरा बोलिरहेको र स्थानीय तहले अर्कै कुरा बोलिरहेको पनि अवस्था छ त्यसकारणले स्थानीय राजनीतिक दल चाहिँ के भन्छन् त्यो विषयमा उसको केन्द्रले राखेका धारणाहरू माथि ती कुराहरू पनि त्यसभित्र समावेश होस् र यी सबै स्थानीय राजनीतिक दलका भर्षणहरू केन्द्रीय तहका भर्सनहरू विभिन्न दलहरूका र त्यसमाथि बुद्धिजीवीहरू के भन्छन् र सामान्य नागरिकहरू के भन्छन् होइन मजदुरहरू के भन्छन् पेसाकर्मीहरू के भन्छन् व्यवसायीहरू के भन्छन् यी सबैका विषयमा पनि उनीहरूका पनि भर्षणहरू उनीहरूका पनि विचारहरू रेडियोले समेट्यो भने बढी उपयोगी हुन्छ भन्ने मलाई दलहरूले यसो यसो भनिरहेका छन् शासकीय स्वरूपमा यस्तो भनेको छ राज्य पुन संरचनामा के के भने है जातीय लैङ्गिक यो आदि विशेष अधिकारको विषयमा को, को, को के के भने जसलाई प्रक्षेपण गरिएको हो त्यो नागरिकले के भन्छ त्यसका अगुवाहरूले के भन्छन् र त्यसको तल्लो तहले के भन्छ सबैका आवाजहरूलाई समेट्यो भने बहुत प्रेस हुन्छ श्रोता मित्र कार्यक्रमको लागि हामीलाई सामुदायिक सूचना नेटवर्कले संविधान सभामा भइरहेका गतिविधिहरूका बारेमा काठमाडौँमा तयार पारेको यो सामग्री उपलब्ध गराएको छ नेपालको संविधान निर्माण प्रक्रिया बारेको केन्द्रीय अपडेट सहित म दिपक आचार्य रेडियो कार्यक्रम संविधान सरोकारमा तपाईँलाई हार्दिक स्वागत छ सुरुमा संविधान निर्माण र शान्ति प्रक्रियासँग सम्बन्धित केही गतिविधि सहित लिल प्रकाश छन् शान्ति र संविधानका बारेमा सत्ता र प्रतिपक्षका ठूला दलहरू सहमतिको नजिक पुग्न लागेको खबर आएको छ प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भारत भ्रमणमा जानु अघिल्लो रात र त्यसै दिन बिहान दलका नेताहरूबीच शान्ति र संविधान निर्माण प्रक्रियाका विषयमा सहमति जुटाउन छलफल भएको थियो छलफलमा माओवादी लडाकुहरूको सङ्ख्या तह निर्धारण योग्यता तथा पुनस्थापनामा जानेहरूको लागि प्रदान गरिने राहत प्याकेजका बारेमा प्रमुख तीन दलको बैठक निष्कर्षमा चाहिँ पुग्न सकेन तर भारत भ्रमण लगतै सहमति हुने नेताहरूले दावी गरेका छन् लडाकुहरूको तहर निर्धारण संख्या लगायतका विषयमा सहमति नजिक पुगे पनि निष्कर्षमा पुग्न थप छलफल आवश्यक परेको नेपाली कंग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले जानकारी दिनुभयो लडाकुहरूको समायोजन र पुनर्स्थापना सम्बन्धमा जोडिएका अन्य सबै विषय सकारात्मक हामी सहमतिको एकदमै नजिक पुगेका छौँ दलहरूबीच शान्ति प्रक्रिया अन्तर्गत पनि कति लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने भन्ने विषयमा कुरा मिलिसकेको छैन प्रधानमन्त्री भारत भ्रमण सकेर फर्केपछि सहमति सार्वजनिक गरिने माओवादी स्थायी समिति सदस्य एवं अर्थमन्त्री वर्षमान पुनले बताउनु भयो एकैसाथ सहमति हुन्छ छलफल पुगेन तर प्रधानमन्त्रीको दलहरूले पछिल्लो सहमतिको मस्यौदा बनाउन माओवादीका वर्षमान पुन एमालेका भीम रावल र रा कंग्रेसका कृष्ण प्रसाद सिटौला रहेको कार्यदल पनि गठन गरेका छन् कार्यदलको सहयोगमा तयार भएको सहमतिको प्रस्तावमा माओवादीका उपाध्यक्ष मोहन वैद्य लगायत केही नेताहरूले असहमति जनाएपछि बैठकमा सहमति गर्न अप्ठ्यारो परेको थियो सेना समायोजन विशेष समितिको बैठकले माओवादी लडाकुहरूको सातवटै शिविरमा प्राविधिक टोली पठाउने निर्णय गरेको छ प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको बैठकले शिविरमा रहेका लडाकुको विवरण अद्यावधि गर्न टोली खटाउने निर्णय गरेको विशेष समिति सदस्य जितेन्द्र देवले जानकारी दिनुभयो जुन रेकर्ड छ त्यो अनुसार छ छैन अथवा के स्थिति हो त्यसको अपडेट गरेर मोटामोटी पाँचदेखि छ दिनभित्र त्यो अपडेट विशेष समितिमा आइपुग्छ त्यति बेलासम्म पनि भ्रमण समिति यसअघि विशेष समितिले दुई सय दसजना रहेको सर्वेक्षण टोली गठन गर्ने निर्णय गरे पनि उनीहरूको नियुक्ति हुन सकेको थिएन बैठकले नियुक्ति प्रक्रिया तत्काल शुरू गरी उनीहरूलाई शिविरमा पठाउने निर्णय गरेको नेपाली कंग्रेसका नेता राम महतले पत्रकारहरूलाई जानकारी दिनुभयो सरकारले विवादमा मुछि दुईजना मन्त्रीलाई पदमुक्त गरेको छ व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको अभियोगमा रक्षा मन्त्री शरद सिंह भण्डारी र हत्या अभियोग, अभियोग लागेका भूमि सुधार मन्त्री प्रभु शाहलाई प्रतिपक्षी दलको माग बमोजिम पदमुक्त गर्नुभएको हो रक्षा मन्त्रीलाई नयाँ संविधानमा लेखिने स्वायत्तताको अधिकार अन्तर्गत मधेसका बाइस जिल्लाको नेपाल राज्यबाटै छुट्टिन सक्ने अभिव्यक्ति दिएको आरोप लागेको भूमि सुधार मंत्री हिंदू युवा संघ का तत्कालीन अध्यक्ष काशी तिवारी को, को थियो। में अभियोगिधान रक्रिया को कामलाई अगी बढ़ाउन मंत्री पदमुक्त गरेकोले इसलिए हार रीत को रूप में लुने प्रधानमंत्री सम्बन्धित दलको सिफारिसमा रक्षा मन्त्री भण्डारी र आफ्नै दल फोरम लोकतान्त्रिकको राजनैतिक समितिले आफूलाई फिर्ता बोलाउने निर्णय गरेकोमा तत्कालीन रक्षा मन्त्री भण्डारीले असहमति जनाउनु भएको छ तर फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गक्षधारले शान्ति प्रक्रियालाई सहयोग गर्न त्यस्तो निर्णय गर्नु परेको पत्रकारहरूलाई बताउनु भयो निर्माण को कामला पूरा गर्नका का राष्ट्रीय एकता को परिस्थिति निर्माण हमीटा उदारता को निर्णय दलका शीर्ष नेता विदेश भ्रमणमा जाँदा संविधान निर्माण प्रभावित हुने विषयमा राष्ट्रपति डाक्टर रामवरण यादव र संविधानसभा अध्यक्ष सुभाष चन्द्र नेमुङबीच छलफल भएको छ बुधबार भएको छलफलमा राष्ट्रपतिले सबै दलसँग परामर्श गरी शान्ति र संविधानमा लाग्न सुझाव दिनुभएको सभामुखको निजी सचिवालयले जनाएको छ र नेपाली कांग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले शिविरमा रहेका माओवादी लडाकुहरूको सम्मानजनक भन्दा पनि समानताजनक समायोजन हुने बताउनु भएको छ प्रेस युनियन गोरखाद्वारा गोरखाको गोरखाकाली मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले माओवादी शान्ति प्रक्रियाका लागि लचक भएको तर व्यवहारमा कार्यान्वयन नगरेको बताउनुभयो आज हामी संविधान सरोकार कार्यक्रमको पहिलो भागमा छौँ र संविधान सभाले अहिलेसम्म गरिसकेका कामको समीक्षा गर्दैछौ दुई साल पैसा पन्ध्र गते संविधान सभाको पहिलो बैठक बसेको तीन वर्ष चार महिना बिस दिन बितेको छ यसबीचमा संविधान सभाले केही ऐतिहासिक घोषणाहरू पनि गरेको छ सार्वजकीय सत्ता नेपाली जनतामा निहित स्वतन्त्र अभिभाज्य सम्पन्न धर्मनिरपेक्ष समावेशी नेपाल आजैका मितिदेखि एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषणा गर्दछ देश गणतन्त्र र धर्मनिरपेक्षतामा गएको ऐतिहासिक घोषणा गरेर काम थालेको संविधानसभाले दुई वर्षमा नागरिकको परिवर्तनको इच्छा पुरा गर्ने नयाँ संविधान बनाइसक्ने प्रण गरेको थियो तर संविधान सभाको त्यो बाचा अहिलेसम्म पूरा हुन सकेको छैन जनताद्वारा जनताका लागि जनताले संविधान बनाउने लोकतन्त्रकै सबैभन्दा उच्च मान्यताअनुसार संविधान सभाले सुरुका दुई महिना जनताको सुझाव सङ्कलनमा बितायो सभासदहरू आआफ्नो क्षेत्रमा सुझाव सङ्कलन गर्ने प्रश्नावली लिएर गए र नागरिकलाई उनीहरूले नै भनेअनुसारको संविधान बनाउँछौ भनेर फर्किए ते पी अम संधानसभा के काम गर्यो करो तामी संविधान सभा को नागरिक संबंध समिति का सभापति सुरु पनि जनतासँग गएर राय सुझाव लिएर रा, संविधानको अवधारणा तयार गर्ने भन्ने कुरा थियो त्यो चाहिँ नि करिब पाँच लाख प्रश्न उत्तरहरू पनि आएका हुन् विभिन्न माध्यमबाट आएका सुझावहरू पनि थिए त्यसमा अध्ययन भएर त्यो पहिलो अवधारणा पत्र आयो जहाँ सहमति हुन सकेन ती, ती सुझावहरू कति समेटिएको पाउनुभयो यहाँले धेरै कुरा समेटिएका छन् तपाईँले प्रश्न उठाउनु अहिले सबैको मुखमा संविधान बनेन भन्ने कुरा छन् चार फरक सिंत फरक हो तर संविधान खोजे अवस्थ जनता को तहट एक मसूद आए पी कनता को घर दैलो में क्या समय दी कसरी सुझाव दलिक करीब त्रिपन्न लाख जनसंख्या ती सब घरधरी में अवधारणा पत्रो एक महीना अगाड़ी तैं पुराने रही पछाड़ी आ, मत संकलन में जी उसके पारिपक्व विचार दिन सकने धन्यवाद संविधान सभा नागरिक संबंध समिति सभापति मीना पाण्डेलाई भारतमा तत्कालीन सात दल र माओवादी बीच बाह्रबुदी सहमति भएपछि जनआन्दोलन दुई हजार बैसाठी भयो र त्यो सफल पनि भयो त्यसले दुई हजार सडचालिस सालको संविधान खारेज अन्तरिम संविधान दुई को त्रिसाठीको घोषणा र संविधानसभाको चुनावपछि दुई वर्षमा संविधान बनाउने जिम्मा संविधानसभाले पाएको हो साथी अनिता आचार्य संविधान सभा गठन भीन वर्ष पांच महीना को प्रगति विवरण संक्षेप में प्रस्तुत करते हुआ हमारे महत्वपूर्ण कार्य शांति प्रक्रिया हमीर नजानेर संविधान सभावस्थिक दलहर सत्ता पाने खेल में शांति रान का सभा प्रयोग न सके भनाई तर प्रधानमन्त्रीकै दल संविधान सभामा सबैभन्दा ठूलो दल छ 2065 हजार पैसठी देखि काम थालेको संविधान सभाले सुरुका दिनमा राम्रै काम गरेको थियो जनताको राय सुझाव अर्थात जनमत संकलन गर्ने काम तोकिएको दुई महिनामै सम्पन्न भएको थियो त्यसपछि संविधान सभाका विषयगत समितिले एक वर्षसम्म राम्रो काम गरेका थिए तर तत्कालीन प्रचण्ड नेतृत्वको सरकार ढलेपछि दलहरुको शक्ति सन्तुलन खलबलियो भन्नुहुन्छ नेपाली कङ्ग्रेसका सभासद जगदीश्वर नरसिंह केसी जुन लक्ष्यका साथ हामीले दुई वर्षको अवधि राख्यौँ त आज साढे वर्षको अवधिमा छ महिनाभित्रमा शान्ति प्रक्रियाको मूलभूत कुरा टुङ्ग्याउनु पर्ने विषय साढे वर्षमा पनि त्यसको एक इन्च पनि अगाडि बढिरहेको अवस्था छ दुई हजार सालको मङ्सिर महिनामा विषयगत समितिको मस्यौदा संविधान सभामा पेश गरी एक सो छलफल गरुन्जेलसम्म पनि संविधान निर्माणको काम चित्तबुद्ध थियो तर दुई हजार छैसठी माघ अन्तिम सातादेखि संविधान बाटो ने बाटो बिरा पुग्योग एमाले सभासद सपना प्रधान मल नेता निर्णय करने उच्च स्तरीय समिति राजनैतिक दलन करें जिस भादा जो संविधान निर्माण वैधानिक प्रक्रिया नाइजैक ये हुई संविधान सभा ने नागरिक का पक्ष में धेरे महत्वपूर्ण विषयति जुटाई सकते राज्य पुनर्संरचना समिति प्रस्ताव चौदह प्रदेश माओवादी बाहे का अन्य दल ने स्वीकार्ने स्वीकारने अवस्था छासकीय स्वरूप निर्वाचन प्रणाली लगायत का जटिल विषय में निर्णय होना बाकी पोहोर यति बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक कार्यदल बनेपछि केही काम धम्मा धम भएको थियो तर पोहोर कार्तिक पहिलो सातादेखि संवैधानिक समिति सभापति निलाम्बर आचार्य र माओवादीका केही नेताहरूले संविधान सभाको आधिकारिक संयन्त्रको माध्यमबाटै विवाद समाधान गर्नुपर्ने माग गरेपछि उच्च कार्यदलले पनि काम गर्न सकेन कार्यदलले 220 सय बिस विवादित बुधालाई सैतिसवटामा झार्न अथवा एकै एक खालका विषयमा एउटै बुदामा समेट्न सफल भएको थियो तर त्यसपछि कार्यदललाई काम नदिएर संवैधानिक समितिमा विवादको पोको थुपारिएको छ भन्नुहुन्छ माओवादीका नेता अमित शेरचन एउटा षड्यन्त्रभित्र रहेछ भन्ने मलाई पछि महसुस भयो विवाद समाधान भनेर एउटा जुन समिति गठन गर्यो त्यो समिति गठन गर्नु नै गलत भएको छ अहिले संवैधानिक समितिले आफूले पाएको सैतिसवटा विवादित विषयलाई बाइसवटामा र रा। राज्य पुनर्संरचना समितिको विवादलाई पच्चिसवटामा झारेको छ अहिले शान्ति प्रक्रियाको काम अघि नबढाई संविधानको काम अघि बढ्न नदिने प्रतिपक्षी दल कङ्ग्रेस र एमालेको अडान सुनिएको छ त्यस्तै ते माओवादीले दुवै काम सँगै गराउन भनिरहेको छ पच्ल पटक दलच शांति रण प्रक्रिया पैकेजमें करने प्रयास शुरू का दिन में संविधान का अंतरवस्तु का बारे में दलच चर्क विवाद रहे अधान का विवादित विषय में सहमति करें अलीसम को उपलब्धि को रक्षा करने दलह दल, दल लचकता अपना सहमति करने सक संवान सभा को मस्यौदा अध्ययन समिति संयोजक एवं संवैधानिक उपसमिति का सदस्य अग्नि प्रसाद खड़े हमी प्रश्न कर समिति केवल फरक भाई मत एकमत भैया जुन एकमत होना सकें ती विषयवस्त उच्च स्तरीय राजनीति संयंत्र में लगे कतिपय विषय सहमति दुई सौ दस पंद्रहवटा इश्यूर मधे कर अठहत्तरवटा इश्यू मैं बाकी राखे अर सब उच्च स्तरीय राजनीति संयंत्रम सहमति भैया संविधान सभाप्त नहीं कर त संविधान सभाको संविधानिक समितिले आफ्नो उपसमिति बनाएर ती विषयवस्तुहरूलाई अहिले बिस बाइसवटा विषयवस्तुहरूमा झारेको छ त्यो आफै पनि एउटा उपलब्धि हो छलफल आवश्यक पनि हुन्छ र एक हदसम्म छलफल भएका पनि छन् सहमति बनाउन सकिन्छ असहमतिहरू पनि छन् यही विषयमा काम गर्न चाहिँ अब कति समय लाग्छ यदि शान्ति प्रक्रिया यो बिचमा टुङ्गो लाग्यो भने टुङ्गो लागेन भने त मलाई लाग्छ संविधान निर्माणले गति प्राप्तै गर्न सक्दैन त्यस्तो हुन थाल्यो भनेदेखि मेरो विचारमा शासकीय स्वरूपलाई टुङ्गो लगाउनको निम्ति धेरै दे, गाह्रो मैले देखेको छैन निर्वाचन पद्धतिको मामिलामा अस्तिकरण प्रचण्ड आफैले पनि भन्नुभएको छ वास्तवमा जनताले जस्तो खालको निर्वाचन पद्धति बुझ्छन् त्यसलाई हामीले अङ्गीकार गर्नुपर्छ खालि राज्य पुनसंरचनाको विवादलाई कसरी सल्टाउने भन्यो त्यसमा पनि आयोग बनाउने पुरानो या अडान थियो त्यसबाट नेपाली कङ्ग्रेस खोज्दै पनि र एमआलए खोज्दै पनि यदि शान्ति प्रक्रिया अगाडि बढ्ने एउटा सुनिश्चित आधार हुन्छ भनेदेखि राज्य पुरानो संरचना आयोगको मागलाई थाले स्थग एउटा गरिसकेकै अवस्था छ संविधानिक उपसमितिका आमन्त्रित सदस्य अग्नि प्रसाद खरेल साँच्चै दलहरूले अब अरू कुरालाई छोडेर नयाँ संविधानमा मात्र केन्द्रित हुने हो भने केही हप्तामा संविधानको प्रारम्भिक मस्यौदा तयार हुन सक्छ संविधान सभाले बीते दिन में संविधान को प्रारंभिक मस्यौदा तैयार का लागी, पर्याप्त पूर्वाधार खड़ा तर दल सहमति में भापनी आप केन्द्रित भैया काम रोक अर्क साथता संविधान सभा अंतर्गत राष्ट्रीय हित को संरक्षण समिति में भैया प्रगति का साथ ही विभिन्न गतिविधि लौं सुन्न नसन हो तपाईँ अहिले रेडियो सेलुङ सामुदायेम एक सय चार मेगा हर्सबाट कार्यक्रम संविधान सरकार सुन्दै हुनुहुन्छ यस कार्यक्रममा आज हामीले संविधान सभामा भइरहेका गतिविधिहरूका बारेमा जानकारी गरायौ कार्यक्रम सुनेपछि तपाईँलाई संविधान सभाका बारेमा थप का बारे के कुरा जान्न मन लागेको छ तपाईँलाई कार्यक्रमका बारेमा केही भन्न पो मन लागेको छ कि यसका लागि तपाईँले रेडियोमा प्रत्यक्ष सम्पर्क गरेर पनि आफ्नो सुझाव राख्न सक्नुहुनेछ भने रेडियोको फोन नम्बर शून्य वा मोबाइल नम्बर सन्तानब्बे एस एस फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुनेछ साथै कार्यक्रमको ठेगाना कार्यक्रम सरकार संविधानको रेडियो सैलुङ सामुदायिक एक सय चार मेगा हर्स दोलखामा पत्र पनि लेख्न सक्नुहुन्छ यदि तपाईँसँग इमेलको पहुँच छ भने हामीलाई तपाईँहरूले इमेल गर्न सक्नुहुन्छ यसका लागि इमेल ठेगाना नोट गर्नुहोला जुनसुकै माध्यम प्रयोग गरेर जनाउनु भएको प्रतिक्रियालाई हामी सम्मान गर्दै कार्यक्रममा प्रसारण गर्नेछौ आफ्नो मत व्यक्त गर्न होला तपाईँको यो मतले हाम्रो कार्यक्रमलाई अझै राम्रो बनाउने अपेक्षा हामीले गरेका छौं श्रोता आजलाई भने कार्यक्रमको निर्धारित समय सकिएको छ कार्यक्रम निर्माण टोलीसँगै कार्यक्रम उत्पादनमा सहयोग गर्ने चा। रेडियो सुनेर बस्नुहुने तपाईँ सम्पूर्ण श्रोता मित्र साथै प्रविधि संयोजनका मित्रलाई धन्यवाद दिँदै कार्यक्रम सरकार संविधानकोबाट आजको लागि साथी अर्जुन सँगै म विनिता पनि विधा हुन्छौस् नमस्कार शुभसा